बाडुले, पठाउद बाडू लेज समझे छा दी सुभासले शब्दी स्रष्टा को बोली सुना खोली जिन्दगी, दुखें पढ़े रसारमा। मले मलाई भन्नुभयो खुसी र भुल्नुभयो कार्यक्रम मजेरी आँखाको लय चोरे रे जुन नजिस्के यसरी मात्र नुवाको टिफिम एक सय छ दशमलव आठ मेघर्समा कार्यक्रम यो बस्तीमा यसो गजल गाउने छु स कर यार विश्वास विश्वास कर नार सुखी संसार बरू घाटी जिमी पत्याओ बरु घाटी जान तिमी पत्याओ मेरे देश बिहार यह हद खुशी संसार न देख सपना तिमी मंगल पुग्ने न देख न देख सपना तिमी मंगल पुग्ने तिमीसँग सरकार यो हुँदै हुँदैन मेरो देश बिहार यो हुँदै हुँदैन कसैलाई लाखा कसैलाई पाखा कसैलाई लाखा कसैलाई पाखा आमामा यो विचार यो हुँदै हुँदैन तिमीसँग सरकार यो हुँदै हुँदैन तिमी जस्तो देख्छौ त्यही भन मलाई तिमी जस्तो देख्छौ त्यही भन मलाई शून्यको नि आकार यो हुँदै हुँदैन विश्वास गरनयार यो हुँदै हुँदैन सधैँ सुखी संसार शून्य प्रकाशजीको यसै गजलसँगै कार्यक्रम मजेरीको प्रतीक्षामा बस्नुहुने तपाई सम्पूर्ण साहित्य प्रेमी मनहरूमा साहित्यिक अभिवादन शान्ति विकास र न्यायको लागि संचार सामुदायिक रेडियो नुवाको टेफिएम एक सय छ दशमलव आठ मेगा हर्जको प्रस्तुति कार्यक्रम मजेरी लिएर आजको यो नूतन श्रृंखलामा पनि हामी उपस्थित भइसकेका छौं यति मलाई यान्त्रिक कक्षीबाट सघाउँदै हुनुहुन्छ यान्त्रिक कक्षीका सखा शिवराम भण्डारी भने आवाजमा छु आवाजको खेतला म कार्यक्रम संचालक डीएन के कार्यक्रम मजेरी तपाईँले हरेक साताको मंगलबार रातको नौ पन्ध्रदेखि दश बजीसम्म सुन्दै आउनु भएको छ र कार्यक्रममा विभिन्न साहित्यका विदा उठाउँदै आइरहेका छौ गजल भावना मुक्तक हाइकू ताङ्का लघुकथा सम्पूर्ण विधाहरू उठाउने गर्दछौ जे आजको श्रृंखलामा गजलहरू अलि धेरै प्राप्त भएका छन् र यी सामग्रीहरू कार्यक्रममा हामीले राख्नेछौ केही आवाजहरू छन् र केही पत्रगत मेलगत सिर्जनाहरू रचनाहरू पनि छन् तिनलाई पनि हामी उठाउनेछौँ जे होस् कार्यक्रममा सङ्गीत साहित्यको सम्मिश्रण हुनेछ सा। सुनेर साथ दिनुहुनेछ सा। यही आशा गरेका छौँ जे होस् रातको समय छ तपाईँ रेडियो खोलेर बस्नुभएको छ बिस्तारामा पल्टिनु भएको छ पढ्दै हुनुहुन्छ होला जे होस् दिनभरि काम गर्नुभएको होला र अहिले थकाइ लागि होला त्यही थकाइ मेट्नको लागि तपाईँ आढ़मा रेडियो राखेर रा कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने हामी विश्वास गरेका छौं त्यसै गरी तपाईँ देशभन्दा बाहिर हुनुहुन्छ विदेशमा हुनुहुन्छ जागिरको सिलसिलामा पढ़ाईको सिलसिलामा तपाईँ देशै छोडिएर प्रवासतिर लाग्नु भएको छ होला जियोस् त्यहाँ पनि हामीलाई तपाईँले सुन्न सक्नुहुनेछ डब्लूब्लू डब्लू डट नुवाकोट एफएम डट ओआरजी लगन गरेर जिउ सुन्दै हुनुहुन्छ भन्ने हामी विश्वास गरेका छौं र यो कार्यक्रम तपाईले चाहेको समयमा डाउनलोड गरेर सुन्नको लागि डब्लू डब्लू डब्लू डट र डब्लू बाट डब्ल्यू डट दीप सुन्न सक्नुहुनेछ यो जानकारी गराए कार्यक्रमको विषयबाट र कार्यक्रमको शुरूआतमा एउटा साङ्गीतिक आवाज राख्छौ एउटा आवाज रहेको छ झरनाको चिसु पानी यो गीत हामी बजाउँदैछौँ यो गीत एकजना साथीले गाउनुभएको छ चितुवनका साथी सबिन सा। थापा उहाँले केही समय अगाडि कार्यक्रम संगीत हाम्रो रोजाई तपाईँकोमा ट्र्याकमा गीत गाउनुभएको थियो निकै नै मिठो गीत गाउनुभएको छ मलाई असाध्यै र अत्यन्त मन परेको यो गीत यहाँनिर पेस गर्दैछु तपाईँलाई पनि मनपर्छ भन्ने विश्वासको साथमा यहाँनिर सबिनजीको आवाज राखौँ त्यसपछि हामी पुनः त्यसपछि हामी पुनः सृजनाहरूको झोली बोकेर कार्यक्रम मजेरीमा उपस्थित हुने नै छौँ हामीलाई सुनेर साथ दिनुहोला यहाँनिर यो आवाज झरनाको चिसो पानी मैया डाँडामुनि ताल पऱ्यो राम्रित तिमी राम्री मैया मलकी न गाल पऱ्यो राम्रित तिमी राम्री मलकिन गाल पऱ्यो झरनाको चिसो पानी मैया डाँडामुनि ताल पऱ्यो राम्रित तिमी राम्री मैया मलकी गाल पऱ्यो तिमी राम्री है मैया मल किन गाल पऱ्यो सिकारी को चाल जलपरी लहर राम जलरी जाल हे मुजुरा को खल की सिकारी को चाल जलपरी को लहर रामो जलरी को जाल बिग्रेको चाल्री तिमी रामरी मैया मल कि न गाल्री तिमी रि है मैया मल गाल न ओ या त कोमलरम्ब्ब बसंत को पाखा तारा तिम्रो सब राम्रो झन राम्रो आखा हो हिंता को हिमालय रामो बसंत को पाखा तारा तिम्रो सब राम्रो झन राम आखा हे तिमी पारिवार मलाई काल पऱ्यो राम्रित तिमी रामरी मैया मल किन गाल राम्रित तिमी राम्री मैया मल किन गाल पार झरनाको सो पानी मैया डाँडामुनि ताल पर्यो। राम्री राम्रित तिमी रामरी मैया मलकी न गाल पर्यो। राम्री राम्रृत तिमी रामरी गाल पार रबी ती मिणा मरी मैया मल गर्थ गाल पार्यो राम्री ती स्वागत छ कार्यक्रम मजेरीमा तपाईँ नुवाकोट एफएम एक सय सुनिरहनु भएको छ त्यसै इन्टरनेट अनलाइनमा लगन गरेर तपाईँले विश्वभर सुन्न सक्नु सुनाऊ भने देशमा अहिले प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित हुनुभएको छ र उहाँलाई धेरै धेरै बधाई पनि दिन चाहन्छौँ शुभकामना पनि र अबका दिनहरूमा देशले संविधान पाओस् शान्ति होस् सर्वहारा दुखीका दिन आउन र देशमै रोजगारीको व्यवस्था गरियोस् देशले निकास पाओस् हामी सबै जनताको सबै नेपालीको चाहना इच्छा आकाङ्क्षा भनेकै यहीँ हो र हामी कामना गरौँ देशले छिट्टै निकास पाउनेछ मेरो पक्कै पनि हामी यही आशा गरिरहेका छौँ र कार्यक्रम मजेरीमा छौँ हामी मजेरी कार्यक्रममा आवाजहरू सुनाउने पालो भएको छ यहाँनिर म एउटा आवाज सुनाउँदैछु गजलकार प्रदीप भट्टराईको आवाज राख्दैछु मैले यहाँनिर जिउ सु उहाँले एउटा गजल वाचन गर्नु भएको छ आजसम्म मलाई किन यही सोचे वर्षो देखी मधाई को आजसम्म किन मलाई कसैले सम्झाएको छैन यही सोचेर म वर्षौँदेखि निधाएको छैन तिमीले तिमीले जे पाएका छौ त्यही नै खोजिरहेका छौ तिमीले जे पाएका छौ त्यही नै खोजिरहेका छौ मैले जे खोजिरहेको छु त्यो आजसम्म पाएको छैन <laughs> <laughs> मैले जे खोजिरहेको छु त्यो आजसम्म पाएको छैन हिसाब छैन हिसाब छैन तिमीलाई सम्झिएर कति रातहरू काटे हिसाब छैन तिमीलाई सम्झिएर कति रातहरू काटे तिमीलाई बिर्सिएर आजसम्म एउटा रात बिताएको छैन तिमीलाई बिर्सिएर आजसम्म एउटा रात बिताएको छैन यो गजल वाचन गर्दै हुनुहुन्थ्यो प्रदीप भट्टराईजीले जियोस् यो गजलको लागि धन्यवाद र यसै गरी म अर्को गजल यहाँनिर राख्दैछु भवानी हुमा गाई हुनुहुन्छ उहाँको आवाज यहाँनिर पेश गर्दैछु अनगिन ती देवासो अनि घाउ गुना सुछन निभाएर प्रेमको दीप झुना सुछन तिमी बिना उसको संसार कालो राज हुन्छ भने तिमी बिना उसको संसार कालो रात चाहिँ हुन्छ भने अरे यार उसैका सपना सजाऊ गुना सोछैन निभाएर प्रेमको दीप जाऊ गुनासो छैन तिम्रो वियोगमा तर्पी तर्पी हिँड्दै गर्दा पागल जस्तै तिम्रो वियोगमा तर्पी तर्पी हिँड्दै गर्दा पागल जस्तै काप्लान मेरा हात अनि गुनासो छैन निभाएर प्रेमको दिप जाऊ गुनासो छैन भुलाइ मेरो जोखो माया सिन्दुर पोते सङ्ग भुलाई मेरो चोखोमया सिन्दुर पोतेसँग उनलाई सजाएर डोली पञ्चे बाजा बजाउ गुनासो छैन निभाएर प्रेमको दीप जाऊ गुनासो छैन ना, तिम्रो नाम जपी जपी म रोएको सुने भने तिम्रो नाम जपी जपी म रोएको सुने भने रमाउलान् शत्रु बैरी गाउ गुनासो छैन निभाएर प्रेमको दिप जाऊ गुनासो छैन जिन्दगीको अन्तिम क्षणमा तिमीलाई नै सम्झनी छु जिन्दगीको अन्तिम क्षणमा तिमीलाई नै सम्झने छु लास हेर्न आउया प्रेमको दिपिन्त तपाईँले सुन्नुभएको छ भन्ने हामी आशा गरिरहेका छौँ रातको समय छ तपाईँ निधाउने क्रममा हुनुहुन्छ होला यद्यपि आफ्नो थकाइलाई मेटाउँदै कार्यक्रम सुन्दै गर्नुभएको छ भन्ने हामी अनुमान गरेका छौँ महसुस गरेका छौ यो बन्द कोठाबाट र यहाँनिर एउटा संगीतले पालो खोज्दैछ तिम्रो मधुर मुस्कानले muskan le malai daal vistar मान्दु मा मलाई थाल्य बि मन्दा बिस् जस्तै मन्दा मन्दा बिस् जस्तै मलाई मलाई खानजरमा नजर के जु थियो मा नजर के नजर मा जर माना लुकी छिपी लुकी छिपी तब हलचल युट बाल वि हल चल यो मुटुमा मन थाल्यो बिस्तारे मन्द मन्दले जस्तै मन्द मन्द बिसले जस्तै मन काल्य बिस्तारे तिम्रो मन्दिर मुस्कानी मलाई खाल्यो पुनः स्वागत छ कार्यक्रम मजेरीमा र मजेरीमा केही साङ्गीतिक आवाजहरू र केही रेकर्डेड आवाजहरू केही गजल वाचन गरिएका आवाजहरू हामी सुनाइरहेका छौ अब बिस्तारै प्रेम दिवस भन्ने पनि आउँदैछ तपाईँ त्यसको पनि तयारी गर्दै हुनुहुन्छ होला यो प्रेम दिवसमा कसैलाई म माया गर्छु तिमीलाई भनेर भन्ने कुरा सोच्दै हुनुहुन्छ होला अथवा तपाईँको माया छ प्रेम छ कसैसँग सम्बन्ध गाँच्नु भएको छ भने तपाईँको सम्बन्ध प्रगाड बनोस् गाढ़ा बनोस् यो प्रेम दिवसले अझै ऊर्जा थपोस् तपाईँको सम्बन्धहरूमा यही बोल्न चाहे कार्यक्रमको विषयबाट र यहाँनिर म अर्को आवाज उठाउँदैछु देश हो छातीभरि देश दुख्छ यो रदीबमा गजल सुनाउँदै हुनुहुन्छ नमस्कार म शिशिर भट्टराई गजल बोल्छु म झुप्रोमा तिमी महल छातीभरि देश दुख्छ म झुप्रोमा तिमी महल छातीभरि देश दुख्छ इज्जत बेच्न खुले पसल छातीभरि देश दुख्छ म झुप्रोमा तिमी महल छातीभरि देश दुख्छ हिमाल तिमले झुकाए रारा तिमले सु हिमाल तिमें झुकाए रा तिमें सुकाए गमला फुल्यो कमल छातीभरी देश दुख् मझुप्रोमा तिमी महल छातीभरी देश दुख् इज्जत बेचना खुले पसल छाती भर देश दुख् ठूलो बोलनेर मत्रे पाऊ मोलनेर मत्र ठूलो बोलनेर मत्र पा मोलने सदै सदैं सफल छाती भरी देश दुख् म झुप्रो तिमी महल छाती भरी देश दुख् इज्जत बेचना खुले पसल छाती भरी देश दुख् अंतिम शेर विचार ठेली जल्न् ये खबर सुनी सुनी विचार का ठेली जल्न् यो खबर सुनी सुनी लेखि आपू गजल छाती भरी देश दुख् म झुप्रो में तिमी महल देश देश ओ, हामी जुनसुकै ठाउँमा पुगे पनि यही माटो माथि नै रहन्छौ चाहे पूर्व पुगौ चाहे पश्चिम पुगौं हामी यो पृथ्वीमा रहन्जेल माटो माथि नै रहन्छौ तसर्थ तपाईँ जुनसुकै ठाउँमा गए पनि माटो माथि नै मा लेख सुनाउँदै हुनुहुन्छ नुवाकुटकी चेली श्रष्टा भगवती खनाल उहाँको आवाज कार्यक्रम मजुरीको यो बसाईमा नमस्ते म भगवती खनाल विगरपालिका नम्बर आठबाट मेरो एउटा लेख छ माटो हामी जहाँ पुगे पनि पश्चिम पुगे पनि या उत्तर दक्षिण यही माटो नहुँदो हो त हाम्रो अस्तित्व अनि पहिचान कहाँ हुन्थ्यो होला हामी नेपाली अनि नेपाली पनि अचम्म लाग्छ मलाई हामी आफै देखदा हार र जितको कुरा गर्छौ आपसमा फेरि समूह समूहका कुरा गर्छौ आपसमा फेरि उसले हारयो अनि उसले जित्यो तर अफसोस हार्ने पनि यही माटोमै हुन्छ र जित्ने पनि यही माटोमै हुन्छ न हार्ने हावामा छ न जित्ने हावामा सबै एकै ठाउँमा देख्छौ फेरि कसको हार अनि जित भयो यहाँ माटोको या हाम्रो माटो माथि टेक्ने हामी यही माटो माथि फलेको खान्छौ र पो बाँचेका छौ हामी वा म भन्न सक्छौ यदि माटो नहुँदो हो त यदि माटो नहुँदो हो त हामी र मको अस्तित्व समाप्त हुन्थ्यो होला यहाँ माटोले पनि हामीले जस्तै भेदभाव गरिदिने हो भने कहाँ हुन्थ्यो र म र हामी अनि यो संसार तर माटो महान् छ सबैलाई सम्मान गर्छ छा, उसमा छैन भेदभाव त्यसैले यही माटोमा छन् सबै गौरवसाथ बाँचिरहेका छौँ बचाएको छ माटोले सबैलाई त्यसैले यही माटोमा बस्ने हामी किन लुसा चुँडी किन ताना तानी माटोबिना नबाने हामी न हाम्रो हार छ न त जित्नै छ हामी जित्यौँ जित्यौं भन्छौँ भने पनि माटो बिना अस्तित्व छैन हार्यौँ भन्छौँ भने पनि माटो बिना अस्तित्व छैन त्यसैले माटो छ त सबै छ यहाँ माटो छैन केही छैन अब म र हामी रहनको लागि माटो जोगाउनु पर्छ बाटो जोगाउनु पर्छ फुटेर होइन जुटेर राष्ट्र जोगाउनु पर्छ राष्ट्रियता जोगाउनु पर्छ अनि मात्र हामी नेपालीको जित हुन्छ सबैको हित हुन्छ मात्र माटो जोगाएमा बाटो जोगाएमा धन्यवाद म देशुनु रोय यार म देश रुनु रोय यार र नक्सा छामेर रुनु रोय यार उसले यहीँ खबर बोकेर आयो उसले उसले यहीँ खबर बोकेर आयो घटना सुनेर रुनु रोय यार र नक्सा छामेर रुनु रोय यार त्यो चरा र मेरो कथा उस्तै थियो त्यो त्यो चरा र मेरो कथा उस्तै थियो गौथली मरेर रुनु रोय यार घटना सुनेर रुनु रोय यार सरकारले जागिर दिदै दिएन सरकारले सरकारले जागिर दिँदै दिएन किताब पढेर रुनु रोय यार घटना सुनेर रुनु रोय यार अरे लड्दा लड्दै लड़ा साथी मऱ्यो यार अरे लड्दा लड्दै साथी मर्यो यार दुश्मन बाचेर रुनु रोय यार मधेस समझेर रुनु रोय यार र नक्सा छामेर यार. एउटा गजल वाचन गरे आफ्नै गजल वाचन गरेको थिए र अब चाहिँ अर्को गजल राख्दैछौ हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं अन्तिम आवाज नै हो गजलकार बाबु त्रिपाठीको आवाज म यहाँनिर पेश गर्दैछु त्यसो त बाबु त्रिपाठीको आवाज उहाँको गजल वाचन गर्ने कला पनि निकै राम्रो छ निकै राम्रोसँग गजल वाचन गर्नुहुन्छ र उहाँका सिर्जनाहरू सबै उहाँका सबै सिर्जनाहरू रचनाहरू मलाई मन पर्ने गर्दछ र तपाईँलाई पनि मनपर्छ किनकि तपाईँसँग मेरो मन मिल्छ नि त त्यसैले पनि तपाईँलाई मनपर्छ भन्ने मनसाएको साथमा यहाँनिर बाबु त्रिपाठीको आवाज पेस गर्दैछु कुमालेको कु त्यो कला हेर्नुहोस् त कुमालेको कु त्यो कला हेर्नुहोस् त पृथ्वी जत्रो गमला हेर्नुहोस् त कुमालेको त्यो कला हेर्नुहोस् त कुमालेको त्यो कला हेर्नुहोस् त पृथ्वी जत्रो गमला हेर्नुहोस् त कुमालेको त्यो कला हेर्नुहोस् त पृथ्वी जत्रो त्यो गमला हेर्नुहोस् त दाइजो नल्याएको झोकमा दाइजो दाइजो नल्याएको झोकमा रेटिए कि अवला हेर्नुहोस् त कुमालेको त्यो कला हेर्नुहोस् त पृथ्वी जत्रो गमला हेर्नुहोस् त कति सम्म कायर, सम्म कायर। कला गमला आजलाई कार्यक्रमको समय सकिएको छ कार्यक्रमबाट विदा हुनुपर्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्य प्रेमी मनहरूमा हार्दिक नमन टक्राउन चाहे धन्यवाद बोल्न चाहन्छु र कार्यक्रमको लागि आवाज रेकर्ड गरेर हामीलाई पठाउनुभयो तपाईँलाई धन्यवाद केही सृजनाहरू केही गजलहरू पठाउनुभयो तपाईँलाई पनि धन्यवाद र यान्त्रिक कक्षबाट मलाई सघाउनुभयो यान्त्रिक कक्षका सखा शिवराम भण्डारीप्रति पनि आभारी र यो कार्यक्रम तपाईँले www.cybersangam.net डट साइबर संगम डट नेट यसबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ वासुदेव कुँवर आरोह वहाँप्रति पनि आभारी छु गरी अर्को ब्लग रहेको छ डब्लू डट दीप संसार एक डट यसको एडमिन हुनुहुन्छ दीपक राज बन्जाडे उहाँप्रति पनि आभारी हजिओस् तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ हजिओस् तपाईँले स्वदेशमा प्रवासमा जहाँ बसेर कार्यक्रम सुन्नुभयो सबै सबैलाई एकमुष्ट रूपमा धन्यवाद दिएको छु रातको समय छ तपाईँलाई तिर्खा लाग्न सक्छ प्याज लाग्न सक्छ आरीमा एक आम्खुरा पानी राख्न नबिर्सनु होला कतै बिरामी पो हुनुहुन्छ कि यदि हुनुहुन्छ भने औषधी खान भुल्नुभयो कि औषधि खान नभुल्नुहोला खानु होला र भोलि बिहानै तपाईँ कहीँ कतै यात्रा गर्दै हुनुहुन्छ भने भोलिको लागि केही तयारी आजै गर्नु गर्नुभयो भने उचित हुनसक्छ जे आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला तपाईँलाई भेट्नको लागि म अर्को हप्ता पुनः आउने छु तबसम्मको लागि आवाजको खेतला म कार्यक्रम संचालक डिएनके कुमार एसपी माथोरको एउटा गजल वाचन गर्दै विदा हुन्छु कार्यक्रम मजेरीबाट किनारा लाग्दैछु देउतालाई सोध्नु छ मन्दिरमा किन बस्छ देउतालाई सोध्नु छ मन्दिरमा किन बस्छ बना गजुर मन्दिरको शिरमा किन बस्छ जाने त गइहाल्यो मुटुभरि चोट दिएर जाने त जाने त गइहाल्यो मुटुभरि चोट दिएर तर पनि माया भने तस्बिरमा किन बस्छ भन गजुर मन्दिरको शिरमा किन बस्छ अचेलका प्यारहरू देखेर छक्क पर्दैछु अचेलका अचेलका प्यारहरू देखेर छक्क पर्दैछु उनीहरूको प्यार शरीरमा किन बस्छ तर पनि माया भने तस्बिरमा किन बस्छ मनले त हरेक पल घरमै पुग्छ मनले त मनले त हरेक पल घरमै पुग् भन्छ लाउरे दुःख सम्झेर जागिरमा किन बस्छ देउतालाई सुन्नु छ मन्दिरमा किन बस्छ भना गजुर मन्दिरको शिरमा किन बस्छ हस्त नमस्ते शुभरात्री बदनामी कर दिनाझना तम्हो सामू परिना कहनू तिम्रो नहीं बदनामी कर दिना तर विनती मेरो माया झूठ भन्न पाऊदी तरह विनती मेरो माया झूठ भन पा दिए टपटी सारालाई सोधि राति भरको तर तारालाई सोधि राति भरको तड पाए तारालाई सोधि तर बिन्ती मेरो बाचा फर्जी भन्न पाउँदिन तार बिन्ती मेरो फर्जी भन्न पाऊ दिन तिम्हो सामू पर दीना तिम्ह को बदनामी हम छुपरू छटपटी माँ तिम्हो सामू पर दीना म मेरो माया झूट भन्न पाद पर बिंती मेरो माया झूट भन्न पाद